हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौं अझ भनौ तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमथुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौ जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार सुबिन भट्टराईको कथा डल्फिनको वाचन गर्नेछौ सुबिन भट्टराई एक चर्चित युवा लेखक हुन् उनले समरलभ साय र कथाकी पात्र जस्ता चर्चित उपन्यासहरू लेखेका छन् समरलभ भट्टराईको दोस्रो किताब र पहिलो उपन्यास हो उनको पहिलो किताब छोटो कथामा आधारित छ जसको नाम कथाकी पात्र हो खोटाङमा जन्मनु भएका भट्टराई शिक्षक पेसामा आबद्ध छन् सँगै लेखन कार्यलाई पनि निरन्तर अगाडि बढाइरहेका छन् आधुनिक श्रोताहरू आजको श्रृंखलामा तपाईँले कार्यक्रम स्पर्शमा साहित्यकार सुबिन भट्टराईको कथा डल्फिनको वाचन सुन्नुहुनेछ यसभन्दा अगाडि हामी उहाँसँग छोटो कुराकानी गर्नेछौ यति बेला हाम्रो सम्पर्कमा हुनुहुन्छ साहित्यकार सुबिन भट्टराईका मेर पांचों कृति अब आने क्रम में हजर हजार असोज को पैलो छाटा कृति सावजनिक अंतिम अंतिम तैयारी अब लगभग पीछे बेला भैस किसी प्रमोशन अथवास को अब प्रकाशन आदि इत्यादि में व्यस्त छदमें व्यस्त होन्मा लगे हो एकदम अब आ एक महीना सवा एक महीना बाकी लगभग अभी साहित्य साहित्य भित्र भट्टाला समझिने बितिक प्रेम समझ अब आउने कृति में हमी प्रेम एकदम भरपूर तरीका पाशं प्रेम बात को मैं पछुतो हो रही सज में प्रेम फाएले फाएले छा। प्रेम फैले फैलिग प्रेम फैलाने अब मैं लिखु जो लो कृति में प्रेम विभिन्न स्वरूप में आज प्रेम भाले अब युवा और युवती को आकर्षण होने खाल प्रेम मात्र नो प्रेम तरह परिवार प्रति को प्रेम है आफ्नो जिन्दगीप्रति गर्ने प्रेम ती सबै खालका प्रेमहरू चाहिँ समावेश गरेर एउटा मोटिभेसनल टाइपको चाहिँ कथा म यो लिएर आउँदैछु अब यसपटक चाहिँ अब आउने कथामा भने अलिकति फरक किसिमको स्वाद पाउन सक्छन् पाठकहरूले एकदमै यो योभन्दा अगाडि पढ्नु भएको तिनवटा उपन्यास हजुर र एउटा कथा सङ्ग्रह उहाँहरूले पाठकहरूले पढिसक्नु भएको छ त्योभन्दा केही हदसम्म चाहिँ यो चाहिँ अलिक प्रेरणादायी पुस्तक भन्न रुचाउँछु म चाहिँ विभिन्न पुस्तकहरू बजारमा आए सबैले आफ्नै प्रतिक्रिया पाए एकदमै चर्चा पनि बटुले पुस्तकहरूले यसरी चर्चित भइसके पछाडि पुस्तकहरू चर्चित भए लेखक पनि चर्चित बन्छ र एउटा चर्चित लेखक अथवा सफल लेखकलाई नयाँ कृति बजारमा ल्याउनलाई चाहिँ कस्ता चुनौतीहरू रहेछन् एकदमै चुनौती हुन्छ हरेक कृति निकाल्ने बेलामा हजुर कृति चाहिँ अब पाठकहरूले के भन्नुहुन्छ कसरी चाहिँ लिनुहुन्छ त्यसलाई अब जस्तो कि अब नयाँ खालको सब्जे सब्जेक्ट उठाएको छ भने त्यो सब्जेक्टलाई चाहिँ पाठकहरूले रुचाउनुहुन्छ कि रुचाउनु हुन्न भने धर्म चाहिँ सबै हरेक कृतिमा रहिरहेका हुन्छ मलाई योभन्दा विगतका अगाडिका कृतिहरूमा पनि त्यो खालको चाहिँ समस्या त्यो खालको चाहिँ एउटा खटपट्टि मलाई भएको थियो होइन म अब मनसुन आउने बेलामा पनि एकदम बिजेट भएको थिएँ राति उन्द्रा पनि लाग्दैन थियो होइन अनि प्रकाशित भइसकेपछि पनि म एकदम घरिघरि सामाजिक सञ्जालहरूमा त्यस्तो हुन्थे होइन पाठकहरूले के रिप्लाई गरिहाल्नुभयो कि पढेर के भनिहाल्नुभयो भने एकदम व्यग्रह भइन्छ त्यो एउटा चाहिँ छटपट्टि एउटा विग्रता होइन एउटा चाहिँ भनौँ न एक्साइटमेन्ट त्यो सबै चिजहरू चाहिँ एउटा कृतिमा हुन्छ अहिले म त्यही हालतमा छु जस्तो मलाई जस्तो अगाडिको आफ्नो महत्त्व पाठकहरूले बुझेको लेखलाई चाहिँ जोगाउन सक्छ सक्दैन यो कृतिले भन्ने छटपटि भइरहन्छ त्यो छटपट्टि सधैँ भइरहेको अब आफूले त आफ्नो हन्ड्रेड पर्सेन्ट मिहिनेत गरिरहन्छ होइन हजुर राम्रो बनाऊ भनेर हर प्रयास गरि हुन्छ तर पाठकहरूलाई त्यो राम्रो लेख सुन्छ कि छोडेन कि कहिले एकदम आफूलाई इजी धेरै मिहिनेत नगरीकन सजिलोसँग लेखेको कृति पनि पाठकहरूले धेरै ढिलाइदिनु भएको हुन्छ कहिले काहीँ सबैभन्दा धेरै मिहिनेत गरेको ठाउँमा पनि पाठकहरू चाहिँ ले मन चार। नपराइदिएर दु पनि अवस्था आउन सक्छ होइन त्यो हुनाले दुवै खालका चाहिँ परिस्थितिहरू सृजना भइरहेका हुन्छन् अब के त्यो चुनौतीलाई चाहिँ अब हामीले हरेक कृति आउने बेलामा चाहिँ अब एकदम धैर्यतापूर्वक है पाठकहरूले चाहिँ के भन्नुहुन्छ भनेर अलिअलि बेटिनी भए पनि त्यसलाई चाहिँ धैर्यतापूर्वक हामी तीक्षा पाठकहरूको चाहिँ जस्तो पछिल्ला दिनहरूमा चाहिँ विभिन्न साहित्यकारहरूले नै पनि नाम चलेका साहित्यकारहरू अनि नव साहित्यकारहरूले चाहिँ ब्रान्डले गर्दा बिक्छन् जस्तो प्रकाशकको ब्रान्डले गर्दा अनि एकचोटि चर्चित भइसकेको लेखकको पुस्तक चाहिँ त्यसै बजारमा बिक्छ आउने पुस्तक नयाँ पुस्तक राम्रो होस् नहोस् अगाडिका पुस्तकहरूका कारण बजारमा बिक्छ भन्ने एउटा आरोप लगाइरहेका छन् तपाईँ के भन्नुहुन्छ यो आरोपको चाहिँ म एकदम खण्डन गर्न चाउँछु है हजुरले कि मलाई चाहिँ अब के लाग्छ भने कुनै पनि कृति अथवा कुनै पनि सिनेमा अथवा कुनै पनि प्रडक्ट भन्छु है मजा जबसम्म त्यो चाहिँ राम्रो हुँदैन तबसम्म त्यसले कुनै पनि खालको कारोबार गर्न सक्दैन कृति राम्रो छ भने तपाईँको एउटाजनाले पढ्छ अर्कोलाई पढ भन्छ अर्कोले अर्कोलाई भन्छ त्यसरी माउथ पब्लिसिटी हुँदै हुँदै हुँदै गएर चल्ने हो होइन तर एउटा कुरामा कहाँ सहमतिमा आउन सक्छु भने एउटा लेखकले राम्रो कृति लेखेर चर्चामा पुगिसकेको छ भने उसको कृतिलाई चाहिँ पब्लिसिटी चाहिँ गइराख्नु पर्दैन है हजुर धेरै त्यो ब्रान्ड अथवा पब्लिसर अथवा त्यो प्रुटिटर केहीले म्याटर गर्दैन है त्यसमा खालि लेखकको एउटा ब्रान्ड आफै हुन्छ तर पनि त्यो कृति चाहिँ राम्रो हुनुपर्छ हेर्नुहोस् है कतिपय नाम चलेका सिनेमाका कलाकारहरू हिरोहरूले होइन एउटा फिल्म हिट हुन्छ अर्को फिल्म नराम्रो भएको सबै हुन्छ कहिले पनि त्यो त्यो पनि हिट हुने तानिने भन्ने हुँदैन लेखकको हकमा राम्रो कृति ल्याएर एकदमै माझ एउटा उचाइ लेखकले अर्को कृति चाहिँ एकदमै नराम्रो लेख्यो भने पाठकहरूले क्षमा कहिले पनि गर्नुहुन्न जस्तो मलाई लाग्छ त्यसमा पनि अझ यो आ, आ, आ, आख्यान विधामा कलम चलाउनेहरूलाई त अझ जोखिम छ जस्तो पनि लाग्छ विशेष गरी उपन्यास त झन् तिन चार वर्षको मेहनत हुन्छ उनीहरूले एउटा नराम्रो बजारमा आउने बित्तिकै त्यसलाई राम्रोले प्रतिस्थापन गर्नका लागि लामो समय फेरि सङ्घर्ष गर्नुपर्छ अझ जोखिम छ है उपन्यास लेख्नेहरूका लागि त एकदम एकदमै जोखिम छ यो नै भन्नु भन्नुभयो तपाईँको प्रश्नमै जवाफ छ होइन हजुर हजुर एउटा लामो आज़ कालखण्ड लाएर हुन्छ उपन्यासको चिज तपाईँको साढे तिन सय पेज चार सय पिज हुन्छ होइन अथवा दुई दुई सय प्लेट अढाई सय पिज मिनिमम हुन्छ त्यत्रो पेज लेख्न लागि तपाईँको लगभग कति महिना लाग्यो हुन्छ कतिचोटि रिगाइट गरेका हुन्छ होइन पब्लिकेसनको कतिचोटि एडिटको प्रक्रियामा पनि भएको हुन्छ भने अब तपाईँलाई त्यो चाहिँ पाठकहरूले पाँच घन्टा छ घन्टा अथवा एक रात अथवा एक दिन लाएर पढेर ल्याइदिनुहुन्छ है त्यत्रो मिहिनेत लाग्यो अब तपाईँ आफै बुझ्नुभयो कि अब त्यत्रो गरेर गरेको चिजलाई पाठकहरू नराम्रो भनिदिनु भयो भने त्यो वर्षौँको महिना चाहिँ एकैचोटिमा जान्छ पानीमा जान्छ है त्यो रिस्क चाहिँ आख्यानमा एकदम रहन्छ कथाहरू भएको कथा सङ्ग्रह भएको एउटा कथा चाहिँ राम्रो छ दुईवटा राम्रो छ तिनवटा राम्रो छ अथवा एकैवटा राम्रो छ भनेर रा। त्यो प्रत्येक कथाको चाहिँ एउटा छुट्टै समालोचना हुन सक्यो तर उपन्यासको हकमा चाहिँ एउटा राम्रो छ भने सिङ्गो उपन्यास राम्रो हुन्छ नराम्रो छ भने रा पनि सिङ्गो उपन्यास नराम्रो हुन जान्छ यो रिस्क चाहिँ उपन्यासकारलाई सधैँभरि रहिरहेको छ तर पनि अब उपन्यासकारले चाहिँ मलाई लाग्छ के बुझ्नु सबैले बुझ्नु भने एउटा चाहिँ नराम्रोसँग थप भएपछि अथवा पाठक नरुचाएपछि चाहिँ अर्कोमा चाहिँ त्यो मिहिनेत गर्ने अवसरहरू हुन्छन् होइन त्यस हक त्यो त्यो कुरामा चाहिँ लेखकहरू पनि कति लेखकहरू सुध्रिनु पनि भएको छ आफ्नो आफूलाई परिमार्जन गरेर पनि आउनु भएको छ होला होइन म मेरो पनि त्यो वा, त्यो भयो भने मैले पनि आफ्नो चेता सेतो चाहिँ पर्छ तपाईँले अर्को कृति जन्माउने कुरा गरिरहनु भएको छ त्यो कृति पाठकहरूले कहिलेसम्ममा चाहिँ हातमा पाउँछन् कस्तो योजना बनाउँदै हुनुहुन्छ त्यो चाहिँ मैले भने असोजको पहिलो हप्ताबाट दे पाठकहरू देशभरि त्यो किताब खेल लिनेछ पहिलो हप्ता नै विमोचन गर्ने तयारी पनि भइरहेको थिएँ यहाँ हजुर पाठकहरूलाई चाहिँ मैले मेरो किताबको विमोचनमा खुल्ला मैले आमन्त्रण पनि गरिरहेको हुन्छु उहाँहरू कति आउनु पनि हुन्छ है कहिले विमोचनले पनि पाठकहरूले किनेर लानुहुन्छ होइन त्यो विमोचनकै दिनभर तिन गते मैले यहाँ भन्दाखेरि नर्मली तिन बजेको प्लान भनिरहेको छ अर्थ तिन गतेको हजुर हजुर त्यस पछाडि चाहिँ कृति अब देशभरि नै चार पाँच बजे जस्तो फ्रिहाल्छ त्यस पछाडि त पुस्तक जता जदै पुगिहाल्छ तिन गते विमोचन गर्ने योजना बनाउँदै हुनुहुन्छ योजना चाहिँ अब सबै कुरो छापिएर आउने समयहरू सबै मिलेको खण्डमा है फेरि यो कहिले चाहिँ प्रकाशनको चाहिँ त्यो प्रक्रिया अलिकति मिल्दैन काहीँ टेक्निकली गडबडी भइदिन्छ हजुर त्यसले गर्दा सरी पनि रह्यो भने त त्यो गर्न सरेको पनि छ होइन हजुर तर अहिलेसम्म चाहिँ अब तिन गरिदिएको गो भन्ने योजना त्यही अनुसारले बनाइरहेको छ तपाईँले त्यो कृतिको नाम जुराउनु भयो भन्न मिल्छ नाम चाहिँ अब दुई तिनवटा नामको कुरा भइरहेको छ यहाँ हजुर त्यो चाहिँ अब मलाई लाग्छ आइतबारसम्ममा एउटा नाममा चाहिँ निखरसम्म पुगिन्छ हजुर र आइतबार चाहिँ म यही आइतबार चाहिँ सार्वजनिक गर्छु होला जस्तो आइतबारतिर सार्वजनिक गर्ने सोचमा हुनुहुन्छ हजुर शनिबार आइतबारमा म गर्छु एकदमै तपाईको यो बीचको तयारी पनि एकदम सफलसँग बितोस् तपाईँलाई शुभकामना छ अनि आगामी दिनमा यस कृतिले पनि अगाडिका कृतिहरूलाई चाहिँ कृतिहरूले जसरी आफ्नै रेकर्ड तोडिरहेका छन् त्यसरी नै तोडोस् जस्तो नेपालमा धेरै बिक्री हुने पुस्तक एकपटक समरलभ आएको थियो है त्यस पछाडि सायले त्यसको रेकर्ड तोड्यो त्यसरी नै यसले पनि तपाईँको रेकर्ड फेरि पनि तोडोस् तपाईँलाई शुभकामना छ थोरै कुरा मैले गर्न चाहे फेरि पनि आज हामी कार्यक्रम स्पर्शमा चाहिँ डल्फिन कथा वाचन गर्दैछौँ डल्फिन कथाको तो� थोरै पृष्ठभूमि भनिदिनुहोस् न यो त्यस्तो धेरै पृष्ठभूमि भएको कथा होइन यो एउटा कथा चाहिँ नि एउटा यति नै कथा डल्फिङ भन्ने चाहिँ म भर्खर अस्ट्रेलियाको भ्रमण गरेर आइरहेको थिएँ होइन त्यहाँ चाहिँ डल्फिनको एउटा सो पनि थियो त्यो गोलखोस भन्ने ठाउँमा त्यो डल्जिनको सो चाहिँ एकदमै राम्रो भएको थियो एकदम मन पराएको मलाई अनि डल्न भन्ने शब्दमा पनि एकदम एउटा मजा आएको थियो कि अनि चाहिँ डल्जिन चाहिँ अनि त्यहाँ मलाई त्यही एउटा दिनमा पुऱ्याएको थियो डल्जिनको नृत्यहरू होइन डल्जिङ उफ्रेको त्यो सुनिङ गरेको सबै त्यो चाहिँ कुनै एउटा केटीको जस्तो चाहिँ त्यो एउटा आइरहेको थियो त्यो छलाकी अनि त्यो एउटा तिम्ब त्यहाँ मलाई एउटा फुलिरहेको थियो त्यति अनुसार चाहिँ मैले त्यही एउटा चाहिँ केटीमाजेलाइलाई दिने पात्रलाई दिएँ त्यस पछाडि चाहिँ अब यो हाम्रो नेपालमा भइरहेको समस्या भनौँ न अन्तर्जातीय विवाहलाई अहिलेसम्म पनि जतिसुकै हामी आधुनिक भए पनि अन्तर्जातीय विवाहले अझै पनि धेरै ठाउँमा प्रतिबन्ध नै गरेका छन् धेरै अवारकरणले त्यो इस्युलाई नै अब उठाएको होइन मैले पहिले समर्थनमा पनि उठाइसकेका कुरा होइन समर्थन र सहायमा पनि तैपनि एउटा छोटो कथा चाहिँ त्यो तर लेखिहालौँ न भनेर चाहिँ एकदम हतारमा लेखेको कथा थियो तर त्यो कथा चाहिँ पछि पाठहरूले चाहिँ रुचाइदिनु भयो मलाई एकदम राम्रो रेस्पोन्स आयो त्यसको एकदमै मैले पनि अस्ति अलिअलि पढेको थिएँ अब हामी लगत्तै पढ्नेछौँ हाम्रा सम्पूर्ण श्रोताहरूलाई सुनाउनेछौँ तपाईँको आवाज पनि आज पूर्वी नेपालको यो एउटा रेडियोबाट चाहिँ संसार बढिरहेका श्रोताहरूलाई सुनाउने अवसर पाएँ एकदमै खुसी लागेको छ सोध्छौँ हामी एकदमै मलाई पनि तपाईँले भनौँ न झापा भनेको जिल्ला हो होइन जहाँ चाहिँ मैले केही समय मेरो किनेको पनि थियो तामडमा होइन चन्द्रगढीमा बसेर चाहिँ मैले पढेको पनि छु होइन केही महिना एउटा स्कुलमा पढेको पनि थिएँ म त्यति बेला अनि मेरा सारा चाहिँ होइन आफन्तहरू अनि चाहिँ मेरो एकदमै रुखै त्यही हो जस्तो लाग्छ क्या मलाई झापा नै जस्तो लाग्छ मेरो त्यहाँ आफ्नै साक्षी घर नभए पनि म चाहिँ अब खोटाङबाट होइन खोटाङ त पुरै भयो होइन खोटाङबाट धर्नेहरू झापा बरङमै बसेर सेटल भइरहेको हुन्छन् त्यो भएर झापा म नजिक जस्तो लागेको मलाई पनि यो तपाईँले चाहिँ ढापाको एकदम भनेपछि मलाई एकदमै मेरो आफ्नै चाहिँ माटोको एकदम लागिरहेको मलाई हजुर त्यो हुनाले मलाई चाहिँ एकदमै खुसी लागेको छ हजुर छ हामी हस् धन्यवाद र अबकै क्रममा साहित्यकार सुबिन भट्टराईको कथा डल्फिनको वाचन सुरु हुन्छ साथीको लहरै लैमा लागेर पौडी सिक्न गएको थिएँ त्यस दिन स्विमिङ पुल भरिभराउ थियो जिन्दगीमा पानीभित्र छिरेको सुदूर सम्झनासम्म पनि छैन बाथरूमको सावरमै पनि धेरै बेर नटिक्ने मान्छे स्विमिङ पुलमा चोबल लिएर के अडिन सक्दो हुँ यहीँबाट शुरू भयो मेरो प्रेमको पहिलो च्याप्टर मैं अब यो यह भनी रह नपर्ला किपक स्विमिंग पुल में ना भेटेकी थी म डर पुल को भित्ता में सतर आपको ज्यादान को सुरक्षा करें साथी पानी में छप्लैंग छप्लैंग में सब पौड़ जानने नए नजाने मई माज र हीनता बीच में न बाहर जान सक न भिता पस्ने हिम्मत कर सकते थे पानी पानीभित्र पसेपछि यस्तै सिकिन्छ त्यही साथीले अगेलो दिन भनेको थियो लुगा अघि नै फालिसकेको थिए यो पटक लाज सरम हीनता पनि फाले र हिम्मत बटुले अनि पुलको मध्य भागतिर जाने हिम्मत गरे पानी गहिरिँदै गयो मेरो खुट्टाको सन्तुलन बिग्रियो र लडखडायो म मा आत्तिएँ माथि उत्रन खोजे सक्दै सकिन साथी अर्को छेउ पुगिसकेको थियो गुहार मागे कोही आउला जस्तो लागेन टाउको पुरै पानी भयो खुट्टाले पानीलाई ठेले हातले पनि ठेले तर पानी थियो त्यो ठेलिएन मै ठेलिए झन्झन मुनतिर हो यसै बीचमा मेरो नजिकै आएर मलाई हातले समाति पुलको छेउतिर लैजाने उही थिए आँखा धमिलो देखिरहेको थिए मुखमा पानी सड्किएको थियो छातीमा मुठु धड्किएको थियो साथी पनि पौडँदै हामी छेउमा आयो तपाई हो उहाँको साथी मेरो साथीलाई ऊ भनिरहेकी थिए साथीले हो को सङ्केत दिइसकेपछि उसले हपारी पौडिन नजान्नेलाई त्यसरी एक्लै छाडिदिन्छन् साथीसँग केही जवाफ थिएन ऊ मात्रै केन्द्रित भयो म खोकिरहेको थिएँ ऊ पनि मलाई हेरिरहेकी थिए केही समयमा म ठिक ठाउँमा आएँ ठिक हुनुभयो मलाई हेर्दै सोधी म लज्जित भइरहेको थिएँ सरी है तपाईँलाई मैले दुःख दिएँ ऊतिर हेर्दै भने तपाईँको केही गल्ती छैन उसले बडो कोमल हेराइले हेर्दै भनी गल्ती सबै तपाईँको साथीको हो हो है मैले पनि उसको कुरामा सैथप्तै भने अनि साथीको मुख हेरेँ उसले आँखा च्यातेर पखलास नलाइको भावमा हेर्यो मैले हाँसेर टारिदिए त्यस दिन म मा पानीमा मात्र डुबिन उसको मायामा पनि डुबे चिन्दै नचिनेकी मान्छेले मलाई पानीमा डुब्नबाट बचाई निकै बेरसम्म मेरो हालबारे मलाई सोधिरहे मेरो मन जित केही दिनपछि म पुन त्यही पुलमा गएँ साथीलाई अत्तो पत्तो नदिकन कतै भेटिन्छ कि भनेर र ऊ भेटी स्विमिङ पुलभित्र पौडिरहँदा ऊ डल्फिन जस्तै सुन्दर लागिरहेकी थिए निकै बेरसम्म ऊ पौडेको हेरिरहे पुलबाट बाहिर निस्केपछि बोल्न गए अस्ति धन्यवाद भन्ने बिर्सेछु मलाई देख्ने उसले अनुहार उज्यालो बनाई उसको अनुहारभरि अरिएका पानीका थोपाहरू बिहानीको पातमा परेको सिध झैं सुन्दर देखिरहेथे धन्यवाद मात्र त पक्कै भन्न अनुभव होइन तौलियाले शरीर पुस्दै उसले शंका व्यक्त गरी मेरो निया चोखो छ मैले भने मैले शंका गरेको आवाज भयो मुस्कुराउँदै भनी मैले त्यस्तो आवास गरेको देखियो दुवै एकअर्कालाई हेरेर हाँस्यौं उसले मलाई पौडी मलाई पौडी सिकाइदिने भई पौडी त के थियो पानीमा उत्रन सिक्नु म त उसैको प्रेममा डुब्न हुमिसकेको थिएँ अझ भनौ डुबिसकेको थिएँ मलाई ऊ पौडिँदा डल्फिन जस्तै लाग्यो उसका हातखुट्टाहरूले पानीभित्र नृत्य गरेझै लाग्थ्यो मैले उसलाई भने पनि तिमी मलाई डल्फिन जस्तै लाग्यो तारिफ गरेको कि हो चाहिँ आएको मलाई डल्फिन जस्तो सुन्दर प्राणी यो संसारमा अरू कुनै लाग्दैन आफै बुझ धन्यवाद मुस्कुराउँदै भनी पौडी सिकाउँदै गर्दा ऊ भन्थे तपाईँको त्यो साथी त नालायक पौड्न नजानेलाई ना त्यसरी छाडेर जान्छु हो हो नालायक हो त्यो ऊ जे त्यसमा समर्थन जनाउनु मेरो कर्तव्य र प्रेम हो भन्थ्यानी म यसो भनिदिन्थे एक हफ्ता में मौड़न जान्ने भें इस बीच में एक आकस का फोन नंबर सांटिए ठेगाना सांटिए था छो किए तर साए हम मेरे नालायक साथी, ना। साथी, मेरो साथी इसको कहीं बेउसम भेन उनको मेरे धर मिलो गीत संगीत सिनेमा खानेकुरा सपना लगभग सब कुछ मिलते यो लगवान ने यह पृथ्वी में एवटे दुई फैक विभाजन करे पठाई हो तोथ कि मेरा आधा हिस्सा हो जो कुनै दिन भेटिनै पर्थ्यो र पुरा हुनु पर्थ्यो हामी बिच प्रेम भयो मैले उसलाई बोलाउने नाउँ नै डल्फिन भयो उसलाई पनि त्यो नाउँ खुब मन पर्यो। मान्छे हामी दुबै पातला भए पनि हाम्रा भेटहरू बाक्ला भए हामी उज्यालोमा पनि भेटियौँ अँधारोमा पनि भेटियौँ कयौँ पटक उसले मलाई छोई कैयौँ पटक मैले उसलाई छोएँ तर सबैभन्दा सुन्दर स्पर्श त मनले मनलाई छोएको नै हुने रहेछ उसले मलाई यसरी छोइदिए कि लाग्यो अब उपन्त कसैद्वारा छोइन नपरोस् हाम्रा भेटहरू यस्ता भए कि त्यस उप कसैसित नभेट्यौं जस्तो लाग्यो तर प्रेम यति सहज किन हुन्थ्यो र प्रेमको सुगम बाटो सबैले कहाँ पाउँछन् र संसारमा प्रेमको व्यवस्थापन सबैले कहाँ गर्न सकेका छन् प्रेमदेखि विवाहसम्मको दूरी जति नै नजिक देखिन्छ त्यति नै कष्टकर पनि हुँदो रहेछ प्रेम स्वीकार्न त दुईजनाको मात्र भूमिका रहन्छ तर दुई दुईजनाले स्वीकारको त्यो प्रेम सम्बन्धमा परिवारको स्वीकृति र खुसी भएन भने त्यो प्रेम खुसी बिनाको कृतिमा हाँसो जस्तो हुन्छ आत्मा बिनाको प्राण जस्तो हुन्छ पोषण बिनाको खाना जस्तो हुन्छ र हामी दुवैको परिवार हामीले कोर्न खोजेको सम्बन्धको परिधिमा अटाउन चाहेनन् हामीले उन्न खोजेको सम्बन्धको मालामा उनीहरूलाई अडिने मन भएन हाम्रा आफ्ना रोजाइमाथि हाम्रा परिवारले स्वीकृतिको हरियो झण्डा देखाएनन् हामी दुवैको परिवारले हाम्रो प्रेमलाई स्वीकार गरेन तर हामीलाई सँगै जीवन बिताउनु थियो सँगसँगै बुढो हुनु थियो सँगै धेरै कुराहरू गर्नु थियो सँगै उकालो चढ्नु थियो र सँगै ओरालो झर्नु थियो सँगै बसेर हाँस्नु थियो सँगै बसेर रुनु थियो लडे पनि प्रेमकै बाटो हिँड्नु थियो डुबे पनि प्रेमकै नदी तर्नु थियो प्रेममा हामीलाई रातभरि जाग्नु परे नि थियो प्रेममा हामीलाई दिनभरि भाग्नु परे पनि थियो बस अप्ठ्यारा सजिला जे जे आओस् प्रेम ती सब को साक्षी बन पाओस्ेमक साछी भार जीवन का तमाम भाव विचरण करी तर सब मिलेता मिले तपनी हम कुरा मिलेन जात पुस्त पुस्ता देखि समाज को संस्कार प्रताड़ित भाग अनेकौ जोड़ी हुल में हमोपनी नाव मिशन पुगे थी हामी दुईबीच समाज र हाम्रो परिवारले एउटा सीमा रेखा कोरिएको थियो पानी चल्ने र नचल्ने भनेर ती सीमा रेखाले हाम्रो मिलनलाई असहज बनाउँदै थियो जसले मलाई पानीसँग परिचित गराइदिए उसित मेरो पानी नचल्ने रे जसले पानीमा डुब्नबाट बचाएकी थिए उसैसितको सम्बन्ध पानी चल्नु र नचल्नुको कारणले डुब्दो थियो अझै पनि यो समाजमा यस्तै हावा चलेको छ एउटा मान्छेले अर्को मान्छेसित पानी समेत नचलेको छ यो मन्दिरमा बिरालो यो मन्दिर बाची रहे जो, कसरी तिमिल समेतूला बची रहे कसरी तिमिलई समेतू कलखी दियों भाभी दियों भाभी कसरी silai mometo kasari silai mometo sitako topa hu ma sitako topa hu सबै सबैभन्दा विकसित ठाउँ त्यही ठाउँमा हिजो राति योटी गरिब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछन् हामी दलित त मुठीका माखा खोली खोलिदिए बाँच्छौ बन्द गरिदिए मर्छौ ध ममे कोाया को साथ में साधे म रमे हुई छाया को साथ में बुझन सक मैले ख्या छ जातमा कु के रा छातमा दक्षिण को घम दक्षिण को घमा पश्चिम जल जब जब हामीलाई यो कुराको बोध हुन्थ्यो कि हामीलाई एक आपससित जीवन बिताउने अनुमति छैन तब तब एक आपसको प्रेमले हामीलाई झन सिथिल बनाउँथ्यो प्राप्तिको अनुभव र अभ्यस्तमा जति सामान्य छ अप्राप्तिका सम्भावनाका ससेना झिल्काहरूले मात्र पनि मन मस्तिष्कमा असामान्य आदि चलाइदिन्छ प्राप्ति एउटा सुखद अन्त्यमा विश्राम गरिरहेको भाव हो तर अप्राप्ति उत्तेजना र निस्ताको एउटा कष्टप्रद यात्रा हो हामी अप्राप्ति का अड़कल अनुमान रवना आकलन गरी-गरी करीकर दुखी भई रह हमी एवं कष्टप्रद यात्रा में जसको जिसक ग बारे में हमी स्वयं स्पष्ट हामी हमी योरा पीरले दिन प्रतिदिन गल्ते गयीं हामी भेट्दा खुसी हुन सकेनौं ठिकसँग एक आपसको अंगालोमा रुन पनि सकेनौ हाम्रो पौडी खेल्ने नियमितता टुङ्गी हो ठिकसित खान पिउन र समग्रमा जिउनै सकेनौ ठिकसँग समाज र घर परिवारसित विद्रोह गर्ने आँट गर्न सकेनौ ठिकसँग ठिक हुन सकेनौ यी रस्ता बेठिका परिस्थिति में रूमल लीवन का तमाम खुशीर को घाटी निभुटी रहने प्रति को अन्याय थो सा कि हमी हम परिवार खूब प्रेम करते तरही उत्तरदायित्व हमें जीवनप्रति कि थोड़े बहुत हमी आप प्रेम कर एक दिन मैले नै उसमाथि यो प्रस्ताव राखेँ कि हामी कतै बाहिर विदेश जाने र बाँकीको जीवन त्यहाँ बिताउने मेरो यो निर्णय केही समय झुटको जगमा प्रेमको घर बनाउने थियो प्रेममा सब जायज हुन्छ हिम्मतको एउटा डोको बुनेको थिए त्यसमा आँट उसले भरिदिई अर्थात् उसले यो कुरालाई सजिलै स्वीकृत गराई अमेरिका पहिलो सूचीमा पर्यो तर भिजाका लागि हामी अमेरिकाको दृष्टिमा अयोग्य ठहर्यौं अस्ट्रेलिया गऱ्यौं यो पटक निराश हुनु परेन दुवैलाई भिजा दियो इसबीच में हमी दुबई को परिवार अलग अलग दबर नुआ हो तर हमी कसो ती सब उमकना सफल भयं भविष्यप्रति संवेदनशील हो नौटंकी विवाह का ती प्रस्तावर के ठेन सफल भयं अस्ट्रेलिया में कई साथी थे तिनले हाम्रा लागि काम दिने खोजिदिनेदेखिका सबै कुरामा सहयोग गरे हामी एक हिसाबले सेटल्ड भयौं लिटकम भन्ने ठाउँमा एउटा फ्ल्याट लिएर बसिरहेको एक जोडी साथीले हामीलाई भाडा सेयर गर्ने गरी एउटा कोठा दिए उनीहरू त विवाहित नै थिए हामी भने लिभ इन टुगेदर जस्तोमा थियौ शुरू शुरू नै भएकोले विकेणण्डमा हामीलाई घुमाइदिन उनीहरूले केही ठाउँहरू लगिदिए पाम बीच ओपेरा हाउस सिक्लिफ ब्रिज लगायतका ठाउँ उनीहरूले घुमाइदिए पछि पछि हामी दुईजना मात्र जान थाल्यौं हामीहरूलाई बीचहरू साह्रै मनपर्ने बीचमा गएर कपडा खोली स्विमिङ गर्थ्यौं हामी हाम्रो जीवनको सुखका पलहरूमा थियौ जब जब मेरो घरबाट सञ्च विसञ्चको हाल बुझ्नलाई फोन आउँथ्यो त्यो दिनभरि म उदास हुन्थे उसलाई पनि त्यस्तै हुँदो रहेछ घर परिवारलाई धोका दिए जस्तो कतै केही नगर्ने काम गरे जस्तो फिल भयो भन्थे मलाई पनि ठिक त्यस्तै हुने हामीले जुसँग फ्ल्याट सेयर गरिरहेका थियौं उनीहरूमध्ये केटाको चाहिँ बा आमा नेपालबाट आउने भए कोठा अपर्याप्त भएकाले हामीले छाड्नुपर्ने भयो लिटकमबाट हामी अवन सर्यौं उनीहरू र उनीहरूका बा आमासँग कुनै कुनै दिन हामी पनि घुम्न गयौँ उनीहरूका बाआमाको मुहारमा देखेको खुसीले मलाई डाहा लगायो मैले उनीहरूको बा आमाको अनुहारमा आफ्ना बा आमाको अनुहार लगेर टाँसे आफैभित्र शंकामूलक प्रश्न उब्जियो के म मेरा बाआमालाई यसरी घुमाउन पाउनेछु यो प्रश्नको जवाफले आफ आफ्नै मन अमिल्यायो बेलुकी यो कुरा सुनाए उसले मलाई केही सान्त्वना त दिए तर त्यो सान्त्वनाले मन सम्झेन हप्ताहरू बिते महिनाहरू बिते कहिलेकाहीँ घरमा बालाई हजार डलर पठाउँथे त्यो एक भने मन खुसी हुन्थ्यो तर बाँकीका दिन किनकिन खुसी हुन सकिएन यसरी कति वस्तो अफिसियल्ली बिहे गर तिमीहरू एक दिन एउटा साथीको कपाललाई डिनरमा बोलाएको बेलामा उनीहरूले यस्तो सल्लाह दिए उनीहरूको त्यो सल्लाहले हामी नराम्ररी चिमोट्यौँ र झस्कियौँ यो यस्तो प्रश्न थियो जुन हामीले एक समेत गर्न सकिरहेका थिएनौँ गर्ने हिम्मत गर्न सकेका थिएनौँ जुन कारणका लागि हामी नेपालदेखि भागेर यहाँ आएका थियौँ त्यही कुराबाट हामी यहाँ लुकिरहेका थियौँ जसका लागि यो यत्रो सबै भएको थियो त्यही कुराको छलफल हामीबाट लुकेको थियो उसले सोधी विवाह परिवारलाई थाहा दिएर गर्ने कि नदिए मलाई किन सोधे कि प्रिय अप्ठ्यारो हुन्छ भने जान्दा जान्दै मैले भने परिवारलाई जानकारी दिएर बिहा गरेँ परिवार आफूसित नरहने परिवारलाई जानकारी नदी विवाह गरे सुख शान्ति चयन आफूसित नरहने के गर्ने कसो गर्ने झुटमा पनि एउटा संसार उभ्याउन त सकिन्थ्यो तर त्यसलाई पनि भित्री मनले सजिलै अनुमोदन गरेन बडो कठोर भएर हामीले एक दिन नेडे गऱ्यौँ पनि कि हामी स्वार्थी बनौँ तर त्यो निर्णय एक दिनका लागि मात्र भयो भोलिपल्ट हाम्रो अडान धर्मराउन थाल्थ्यो बालाई फोन गरेर सम्झाउने कोसिस फेरि गरेँ बाको उही जवाफ यहाँ मुख देखाउन नआउने हो भने मेरो भन्नु केही छैन उसको घरबाट पनि त्यस्तै जवाफ आयो दुवै घरको यो किसिमको कठोर निर्णय आइसकेपछि हामीले पनि आँटेर केही निर्णय त लिनै पर्थ्यो एकातिर तीन दशक अघिदेखि हरेक ससाना इच्छा रहर र आवश्यकता दिने परिवार मलाई सानो दुःख पनि नहोस् भनेर यहाँसम्म सकुशल ल्याइदिएका बा आमा अर्कातिर एक वर्षदेखि बनेको प्रेम सम्बन्ध मैले उसलाई भने परिवार त्याग्न हिम्मत छैन तिमीलाई छाड्न मन मान्दैन एउटा घर बनाउनलाई अर्को घर भत्काउनुपर्छ भने त्यो घरको के अर्थ र उसले भनी कसैको केही नबिगारिकन कसैको मन नदुखाइकन कसैलाई नरुवाइकन बनेको घर पो घर सबैलाई रुवाएर आफैलाई पनि नटेर बनाएको घर कमजोर हुन्छ त्यो पल मैले उसलाई च्याप्प अँगालो हालेँ र रोएँ हामीले बल्ल निर्णय गर्यौँ एक आपसित छुट्टिने बा जोसँग भन्छन् उसैसित बिहा गर्ने त्यस रात हामी खुसी त भयौँ तर एक आपससित छुट्टिने कुराले खुब दुःखी भयौँ मैले उसलाई मेरी डल्फिनलाई कसैले खोसेर लैजान्छ कि भनेर रातभरि च्याप्प समातेर रा बसेँ हामी केही बेर रोयौँ केही बेर हाँस्यौँ केही बेर बोल्यौँ उसले भनेकी थिए सधैँभरि तिम्रो घरमा त रहन सकिनँ तर मलाई यादहरूमा चाहिँ राखिराख्नु है उसके मेरे भक्का फुटे को थी छाती में कैयों यक्का थे जो उसको जाने मत कुरा फुट ऊ गई एक दिन एउटा सिरक एउटा तन्ना र केही भाँडाकुँडा अनि दुईवटा भरी सुटकेस लिएर मैले नै गाडीमा उसलाई उसको नयाँ ठाउँमा छाडेर आएँ फर्केर आउँदा मेरो गाडीको छेउको खाली सिट देखेर म बिरक्तिएँ मेरो घरभित्रको सुनसानले मलाई पिथुल्यो मेरो भान्सा कोठामा त्यस रात कुनै पनि भाँडाकुँडा बजेनन् म घर बस्न सकिन निस्किएँ बिलगोला बिचतिर सनसेट नहुन्जेलसम्म त्यहीँ बसेँ पानी देख्दा पनि उसैलाई सम्झिरहेँ त्यहाँ पौडिरहेका हरेक केटीहरूको अनुहारमा उसको अनुहार सादृश्य भएर आयो मलाई झन् पीडा भयो दार्लिङ हार्बरमा आएर एउटा पबमा छिरे र चार पाँच पेग हुइस्की पिए राति करिब एक बजीतिर मोबाइलमा उसको म्यासेज आयो तिमी बिना निदाउन सकिन उसको म्यासेजले त्यही ठाउँको ठाउँमै गोली नै लागेको जस्तो महसुस भयो धेरै गाह्रो भयो गाह्रो त त्यसपछिका अरू दिनहरूमा पनि भए काममा हुँदा र कलेज जाँदा अलिकति बिर्सिन्थ्यो विशेष गरी घरमा छिर्नै नसक्ने भए त्यो घरमा म बस्न सकिनँ घरका हरेक ससाना चिजले उसको याद दिलाउँथ्यो फाँडाकुँडा टेबल कुर्सी खाट सोफा दराज हर चिजमा ऊ हर चिजमा उसको गन्ध थियो मैले घर बदले तर घर बदल्दैमा पनि पीडा बेरो कम भएन समय धेरै बित्यो म काठमाडौँ आएमाले खोजेकी के एउटी केटीलाई बिहा गरे बिहाको अघिल्लो दिन रुन्दै उसलाई फोन गरे ऊ त्यस बेला अस्ट्रेलियामै थिए विवाह गरेर म अस्ट्रेलिया फर्किएँ मेरो श्रीमती चार महिनापछि अस्ट्रेलिया आइन् मेरो बिहा भएको एक वर्षमा उसको पनि बिहा भयो उसको भने अस्ट्रेलियामा नै भयो उसका बा आमा नेपालबाट आएका थिए चार पाँच वर्ष बितिसक्यो अहिले मेरी अढाई वर्षे छोरी पनि भएकी छ म एक किसिमले खुसी छु एक किसिमले त ऊ पनि खुसी छ भन्थे तर अझै पनि उसको याद आइरहन्छ यद्यपि हामी सिडनीमा कहिलेकाहीँ भेटिरहन्छौँ अहिले आफ्नो नयाँ घर बसालेको छु पुरानो घरलाई नभत्काइकन आफ्नो बाहेकहरू कसैको मन नदुखाइकन परिवारको इज्जत जोगाइकन बरु दुख्यो आफ्नै मन दुखाए उसको मन बा आमालाई एकपटक अस्ट्रेलिया बोलाएर घुमाइसकेँ दुईवटा दसैँमा नेपाल गएर दसैँमा टिका थापेर फर्केँ यत्तिकै लागि हो मैले उसलाई गुमाउनु परेको मेरो परिवारसितको सम्बन्धले सास फेरेको छ सा, मैले उससितको सम्बन्धको सास थुनेकाले एउटा घर त भत्किनै पर्थ्यो भत्कियो एकातिरको सम्बन्ध त चुडिनै पर्थ्यो चुडियो आज पनि म पानीभित्र छिर्दा एकपटक मेरो डल्फिनलाई सम्झन्छु र त्यही पानीमा दुई थोपा आँसु तुर्क चुहाउँछु पानीबाट सुरु भएको प्रेमले अन्तत आँखा मुटु सबै भिजाएर गयो वास्तवमै ऊ मेरा लागि डल्फिन जस्तै भई डल्फिन जसलाई परबाट हेर्दा सुन्दर लाग्छ तर घर लैजान सकिन्न आदृढीय श्रोताहरू एथेन्जेलसम्म तपाईँहरूले सुन्नु भएको वाचन साहित्यकार सुबिन भट्टराईको कथा डल्फिनको वाचन थियो